हार्दिक स्वागत एवं सन्ध्याकालीन नमस्कार कार्यक्रम अर्पण शुभसाँसको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण श्रोता मित्रहरूमा सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय मेगा हार्ज र इन्टरनेट अनलाइनमा डब्लु लगन गरेर सुनिरहनु भएको छ आजको श्रृङ्खलामा छौँ तपाईँसँगै हामी कुराकानी गर्छौँ तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ फटाफट डायल गर्नुहोला सुमधुर लोकधोरी आवाजहरू छँदैछन् त्यसो त आजको श्रृङ्खलामा केही पुराना लोकधोरी आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्नेछौँ आजको श्रृङ्खलामा छौँ प्रविधि कक्षीबाट मित्र बेच्नु हो अनि आवाजबाट अर्पण शुभसाँसको सहयात्री म सूर्य रहिरहेको छु सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र एउटा बाटो रोजेर आउनुभयो भने कार्यक्रममा हामी कुराकानी बजे यो हामी पनि एकदमै आरामै छौँ कतातिर व्यस्त रहनु भयो प्रजुल दिनभरि होला खाना राम्रोसँग पढ्नुहोला एकदमै जियो कोसिस चाहिँ गर्ने रहेछ प्रचल कार्यक्रम भएको छ हामी एकैछिन पछाडि एउटा पञ्ची लुकधरी आवाज बजाउनेछौँ कस कसलाई सुनाउनुहोस् कार्यक्रम मार्फत होला होला प्रज्वल कार्कीको सहभागिता बकुलहरूबाट कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा फेरि पनि कोही मित्र आइसक्नु भएको छ उहाँलाई पनि बोलाइ हाल्छु Hello? Hello? जी रहा रहा के चिसाउन बाध्यता होला भदनजी दिनभरि कतातिर व्यस्त वरी वरी में। में। खाना <laughs> आज़ बुझ्न हजुर एउटा आवाज बज्ने छ कस कसलाई सुनाउनुहुन्छ स्पेसली त हजुरको लागि धन्यवाद अनि त्यहाँ विष्णु दाईको लागि रिजन दाइको लागि अनि पचि सातीको लागि अर्पण होल फ्यामिलीको लागि अनि रमेश शङ्कर दोराजीको लागि अनि माउन्ट र आदर्श बोरिङका सम्पूर्ण भाइ मेरो घर परिवार पर र मलाई बताउनु थियो सम्पूर्ण ग्राई विश्वास बिदा के मित्र आवाज हो सुनिता कुमरोज यहाँ नाम सुनिता सुनिता सु? के राम्रो नतिजा होस् हाम्रो होला, कार्यक्रमै सुनाउनु हजुरलाई नचिन्नी हुन्छ सुनिताजी सहभागिताको लागि धन्यवाद फेरि फेरि पनि आगामी श्रृङ्खलाहरूमा पनि यसरी नै सम्झिँदै गर्नुहोला अन्त्यसम्म रहनुहोला हामीसँगै अलिलाई छुट्यौँ नमस्ते नमस्ते सुनिता ढकालको सहभागिता कुम्रुचबाट हामीलाई सम्झिनु भएको हो तपाईँ पनि आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ फटाफट डायल गरिहाल्नुहोला यति बेला एउटा आवाज गुन्जिसकेको छ पन्सी बाजामा आधारित आवाज हो लै शब्द सिर्जना हो शिव हमालको कुलेन्द्र विश्वकर्मा अनि मञ्जु महतको आवाजमा सजिएको आवाज यति बेला तपाईँको लागि गाग्री तामाले यसपालि त बुहारी लेभौँ हाम्रो आमाले यस्तै यस्तै बोल्दैछ यति बेला यो आवाज स्विकार्नुहोस् आवाजपछि फेरि आउनेछौँ पाए दुःखतिर ना सुन्थ भेरो भरमा लक्ष्मीको वा सुन्थो गाग्री तिना दिन हाम्रो आमाको दुःखतिर ना सुन्थो मेरो घरमा लक्ष्मीको बान्थो गाग्री तिना दिन बिना छ सधेर टाकी छ आमा भन्छ त्यही केटी जाति छ घाग्री तामाको तिमीलाई दोहारी नबनाइ छोड्दिन हाम्रो आमाको सधेर टाकी छ आमा भन्छ त्यही केटी जाति छ घाग्री तामाको तिमीलाई दोहारी नबनाइ छोड्दिन आमाको भाइ बुहारी नभना छोरी दिन हाम्रो आमाको मान्छे राम्रो झन्डा हजुर मित्र मान्छे राम्रो झन राम्रो बानी जागिर भैनी झन् रक्सी नहारीे गाग्री तामाको तिमीलाई जय राजा बनाउने दुःख छ हाब्री आमाको खुलन्द्र विश्वकर्मा अनि मन्जु महतको आवाजमा सजीवको आवाज हो शिवास् हमालको र जुन आवाजलाई केही पहिला आशिष म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज पनि हो पन्छे आवाज त्यस्तो त लगनको महिना छ वैशाख महिनामा कतिपय साथीहरू आफ्नो दाम्पत्य जीवनमा बाँधि पनि सक्नु भएको छ होला र कतिपय बाँधिने तर्खर पनि गर्दै हुनुहुन्छ होला र एक आपसमा माया लगाइसके सबै कुरा राम्रो छ तिमीलाई नै ज्वाइ बनाउने हो भनेर भन्दैसँग भनेर एक प्रेमी प्रेमिका बिच गरिएका कुराकानी कार्यक्रममा पहिलो यो पन्छे लुग्रे आवाज संसँगै तपाईँको माझमा बिर्साइसकेका छौँ कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खोल्ला फटाफट अलगरि हाल नहोला सुना 55 136 33332 र 33 मध्ये दुईवटा बाटो खुल्ला छ यिनै बाटो हुँदै तपाईं आउन सक्नुहुनेछ त्यतिबेला यही बाटो रोजेर कुनै मित्र टेलिफोन लाइनमा आइसकेको इशारा मिल्दैछ कहुनाउछ वहालाई स्वागत गरी हालछु ए दुलाको क्रम हजुर नमस्ते नमस्ते कहाँबाट को बुल देख्न आउनुहुन्छ बकुलहरबाट प्रसन्न नगरकी बकुलहरबाट प्रसन्न नगरकी हजुर प्रसन्न आजी आराम हुनुहुन्छ अनि हजुर नि हामी पनि एकदमै आरामै छौ प्रसन्न ता व्यस्त रह प्रसन्नाजी कार्की हुनुहुन्थ्यो बकुलहरूबाट सोचिनु भएको थियो र कुराकानी गर्दै थियो र सम्पर्क व्यसत भइसकेको छ फेरि पनि अर्को एकजना मित्र टेलिफोन लाइनमा हाजर काठमाडौँ काठमाडौँसम्मको यात्रा कस्तो रह्यो त जे राम्रोसँग नै पुग्यो ख्यारे मैले खाना भइसक्यो अथवा भएको छैन मै भागचिन दादा अनि अर्जुन दा, दादा हाम्रो पनि भागको सेना कार्यक्रम सक्या पछि आडे भनेछो मिलन कार्यक्रम आउनु भएको छ हामी एकिसन पछि एउटा ठाउँमा जाउँदै छौ वर्दी या र बाके आउँछु भने उ कहलपुर चौरिमा गर्दा गर्दै थाके कास्कसलाई सुन्न आउँछ या या अर्जुन सम्मको न सत्य हैन सत्य बोल अर्जुनलाई धन्यवाद अनि त्यति त्यति सम्म दादा आजको कुन मेला दादा हु बिष्णुजी आउनु छ मान्छे दादालाई अनि के के र अर्पण होल त्यो प्रतिप्रति अनि त्यस लगाएर अर्को रिजन दादालाई अनि त्यस लगाएर अनि यो अर्जुन समर्पण कार्यक्रम बस्नुभएका एक सय चारको पाँच मेरो अर्जुन समर्पण होललाई होइन अनि मेरो खोलाकमा हुने मेरो मम्मी ड्याडी र मेरो साई दिपक चेपाङ बहिनी शान्ति चेपाङ मामा दुपी त्यहाँ रिजन चेपाङ र उहाँलाई मलाई मिलन चेपाङ हुन्छ मिलनजी धेरै टाढा हुनुहुन्छ र पनि सम्झिनु भएको छ धेरै खुसी लाग्यो र जो हामीलाई सा सुनेर साथी रहनु भएको छ सेन्टर नेट अनलाइनमा पनि होइन मिलनजी सहभागिताको लागि धन्यवाद अहिलेलाई बिदा गरी छुट्याउनुहोस् है मिलन, है। अच्छे। अच्छे। मिलन से को सहभागिता हाल काठमाडौँबाट हामीलाई सम्झिनु भएको हो कार्यक्रम अर्पण साँझको बसाइमा फेरि पनि कोही मित्र टेलिफोन लाइनमा हजुर नमस्ते कहाँबाट कसको आवाज होला नाम? तपाईको? बाहिर निकालन अलिकति गाह्रो छ गर्मी बढ्ने क्रममा पनि छैन एकदम तिरेन आवाज बजाउनेछ कसलाई सुनाउनुहुन्छ अनि उमेश भाइ दिनेश भाइ अनि मेरो मङ्गलपुर पश्चिम मङ्गलपुरमा हुने मामा माइज्यूहरू सम्पूर्णलाई अनि भरतपुरमा बस्ने मेरो दिदी बहिनी बुवा हजुरआमा अङ्कल आन्टी सम्पूर्णलाई हजुर किरणजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म हामीसँगै रहनुहोला छुट्यौँ नमस्ते किरण दराईको सहभागिता र सम्झिनु भएको हो त आजको श्रृङ्खलामा छौँ केही पुरा लोकदुरी आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिरहेका छौँ प्रविधि कक्षबाट मित्र बेष्णु हो अनि आवाजबाट अर्पण शुभ सहयात्री मसूर्य रहिरहेको छु यति कार्यक्रममा दोस्रो लोकदुरी आवाज सँगसँगै पृष्ठभूमिमा गुन्जिसकेको छ र यो आवाज पनि केही पहिला बजारमा आएको आवाज हो हरिलोमसालको उत्कृष्ट लय तथा शब्द सृजना हो कुम्न अधिकारी अनि विष्णु माझीका आवाजमा सजीवको आवाजित यति बेला तपाईँको लागि बर्दिया र बाँके आउँछु भन्यो को कोहलपुर चौरीमा कुर्दा कुर्दी थाके ay ay ay बाई त्र मेरो भने बर्दिया घर मायाको घर बाँकेको सहर बर्दिया र बाँके आउँछु भने कोहलपुरको चौरामा कर्दा कोर्दै थाके बर्दिया र बाँके शङ्का माने बा आमा दाइ बन्दनामा राखे रा यो आवाज तपाईँको लागि खमन अधिकारी अनि वैष्णुमाझुको आवाजमा सुजीवको आवाज केही पुरानो आवाज हो कार्यक्रम अर्पण शुभ दोस्रो लोकधरी आवाज सँगसँगै तपाईँ माझ बिसाइसकेका छौँ तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर सुन्ना छवन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा कुनै एउटा बाटो रोजेर आउनुभयो भने कार्यक्रममा हामी कुराकानी गर्ने नै छौँ सात तिस बजीसम्मको यो बिचमा हामी रहनेछौँ र आज त्यही केही पुराना आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिरहेका छौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कोही मित्र आइसकेको इसारा मिल्दैछ हामी पनि आरामै छौँ गर्मी बढ्दो छ होइन दिनभरि कता व्यस्त रहनु भयो अवश्य पनि सँगै खाने विचारमा होइन जो हामी यता खानेछौँ तपाईँ त्यता खानु होला होइन अप्रत्यक्ष रूपमा भए पनि हामी सँगै खानेछौँ पार्वतीजी कार्यक्रममा आउनु भएको छ हामी अन्तिमा छेलीमा माया घुम्न जाम हिँड्न सर र वैशाखको बेलैमा यो आवाज बुझाएर दिदी शान्तिलाई हुन्छ पार्वतीजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म हामीसँगै होला अहिले छुट्यौँ नमस्ते पार्वती तपाईँको सहभागिता कुराकबाट कार्यक्रम अर्को शुभ साँसको व्यवसायमा अर्को एकजना मित्र हुनुहुन्छ उहाँलाई पनि बलाइहाल्छु हजुर नमस्ते अहिले मलाई त्यही हासो पासो भो ए हजुर एक्लो परानी <coughs> बाँचोन् ढेली राम राम छ भन्दिन ए हजुर मरे खरानी दुई दिनको हासो भो अहिले मालाई दे हासो पासो भो के हात परानी <coughs> राम ढेली राम्रो मरे मरे हजुर नमस्ते नमस्ते कहाँबाट कसको आवाजहरूलाई निकै सुदुर सँगसँगै यहाँलाई स्वागत छ दिनभरि कतातिर स्याङ्जामा हुनुहुन्छ यहाँको घर चाहिँ जी खाना एउटा पछाडि आउने श्रोताहरूलाई हुन्छ विनोदजी सहभागिताको लागि धन्यवाद आगामी श्रृङ्खलाहरूमा पनि सम्झिँदै गर्नुहोला भन्दै थिए सम्पर्क व्यस्त भइसकेको छ कार्यक्रम वर्पट शुभ साँझको व्यवसायको हामी अन्त्य अन्त्यतर्फ छौँ अन्त्यमा एकजना साथीसँग मात्रै हामी कुराकानी गर्न सक्छौँ अन्य साथीहरूले टेलिफोन लाइनमा कष्ट नगर्नुहोला पनि भन्न चाहन्छु तपाईँले आजको लागि अन्तिम भाग्यमानी श्रोताको हुनुहुन्छ कहाँबाट उहाँलाई स्वागत गर्छु अन्तिम भाग्यमानी अनुजी कार्यक्रममा एउटा छोटो मिठो रूपमा हुन्छ अनुजी अन्त्यमा कुराकानी गरौँ धेरै कुराकानी गर्ने तर समय छोटिँदैछ सहभागिताको लागि धन्यवाद छुट्यौँ है नमस्ते नमस्ते अनु खडाको सहभागिता पर्छबाट अन्तिम भाग्यमानी श्रोता अब पनि टेलिफोन लाइनमा कष्ट नगर्नुहोला कार्यक्रमबाट हामी विधायक हातहरू हल्लाउनु पर्ने बेला भइसकेको छ कार्यक्रममा सहभागिता रह्यो पर्जोल कार्की बधन अधिकारी सुनिता ठकाल प्रचण्ड कार्की मिलन सेपाङ किरण दराई पार्वती तामाङ विनोद छेत्री र अनु खडका तपाईँ सम्पूर्णलाई धन्यवाद अनि टेलिफोन लाइनको प्रयासमा जुट्नुहुने प्रयासरत रहनुहुने तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् यहाँ इन्टरनेट अनलाइनमा जहाँ जुन कुनै सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु यतिका झेलसम्म प्रविधि सघाउने मित्र वैष्णुलाई पनि र पृष्ठभूमिमा गुन्जिरहेको आवाज हो कुलेन्द्र विश्वकर्मा नभएर राजु परियार अनि वैष्णवमाझीका आवाजमा सजीवको आवाज हो लै सृजना हो वसन्त थापाको शब्द सिर्जना हो प्रहलाद सुवेदीको र जुन आवाज केही पहिला धौलागिरी क्यासेप्ट सेन्टरबाट बजारमा आएको आवाज हो छक छकै रेलीमा बर्बराँसु झर्दाखेरिमा गीती सङ्ग्रहमा समावेश आवाज पनि हो माया घुम्नजाम हिँड्न सर र वैशको बेलैमा जाँदा छक सके रेलीमा आहा यस्तै यस्तै बोल्दैछ या आवाज तपाईँको लागि सार्दिक कार्यक्रम अर्पण शुभ साँझको आजको श्रृङ्खलाबाटै अर्पण शुभ साँझको सहयात्री मश्री अढकाल पनि विधा हुन चाहन्छु अवश्य नमस्कार शुभ सन्ध्या आजको दर